धारा सैतिस पक्ष राष्ट्रहरू तथा समितिबीच सहयोग एक प्रत्येक पक्ष राष्ट्रले समितिलाई सहयोग गर्ने तथा आफ्नो कार्यदिशा पूरा गर्न समितिका सदस्यहरूलाई सहयोग गर्नेछ दुई समितिले पक्ष राष्ट्रहरूलाई प्रस्तुत महासन्धिको कार्यान्वयनको लागि राष्ट्रिय क्षमता अभिवृद्धि गर्नका लागि अन्तर्राष्ट्रिय सहयोग लगायत अन्य उपाय र माध्यमहरू उपचित ध्यान दिनेछ